अब स्थानीय समाचार विस्तारमा सिधुवन जिल्लामा सञ्चारमा रहेका बिसवटा प्रारम्भिक सहकारी संस्थाहरूलाई अनुदान दिएको छ गरिब समुदायमा सञ्चालन भएको र दलित जनजाति आदिले सञ्चालन गरेको सहकारीलाई अनुदान रकम उपलब्ध गराइएको छ जिल्लाका बिसवटा सहकारीलाई छ लाख अनुदान दिइएको हो सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सिधुवनले लक्षित वर्गका व्यक्तिहरूद्वारा सञ्चालित सहकारी संस्थालाई अनुदान स्वरूप प्रत्येकलाई तिस हजार उपलब्ध गराएको छ चितवन में रहकर कुल छ सौ पैंतालीस सहकारी सी बीसवटा ने अनुदान पाया हु अनुदान पाउनेमा दसवटा सहकारी महिलाले नेतृत्व गरेका छन् संस्थाहरूले अनुदान पाएको रकम जगेडा कोषमा राखी संस्थाका गरिब तथा विपन्न वर्गका सदस्यहरूलाई सहुलियत दरमा ऋण लगानी गर्न सक्ने व्यवस्था अनुदान वितरण निर्देशिकामा उल्लेख छ यसै निर्देशिका आधारमा अनुदान रकम दिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका श्रीकृष्ण नेपालले बताउनुभयो आवश्यक अध्ययन गरी बिस सहकारीको छनौट गरिएको छ अनुदान रकमले ऋण परिचालन सहकारीको निरन्तरताका लागि निकै सहयोगी हुने देखिन्छ यसरी अनुदान प्राप्त गर्ने सहकारीहरूमा बचत तथा ऋणतर्फ आठवटा कृषि सहकारीतर्फ नौवटा तरकारी माछा र बौद्देश्य एक एकवटा रहेको छ सहकारी संस्थालाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको छ अनुदान पाउने सहकारीहरूमा केही भरतपुर र रत्नगर नगरपालिकामा रहेका छन् अनुदान पाउने सहकारीहरूमा क्रमशः मयूर कृषि कठार सदाबार ताजा तरकारी तथा फलफुल गुन्जनगर सूर्य उत्थान वज तथा ऋण सहकारी अयोध्यापुरी कान्तिपुर महिला वज तथा ऋण ऋण अयोध्यापुरी स्वयं सहायता कृषि सहकारी सार्दन रहेका छन् त्यस्तै अनुदान पाउने अन्य सहकारीहरूमा पर्जा सहकारी शक् सक, लोथर कृषि सहकारी लोथर सुंदरदीप मैला मछा पालन खैरहनी खुराक साना किसान सहकारी सुमेदी मैला बचत तथा ऋण मेघौली समन्वय महिला कृषि सहकारी जगतपुर ज्वाला महिला कृषि सहकारी बगोड़ा कर्मशील महिला कृषि सहकारी कल्याणपुर बोलबुले महिला कृषि सहकारी अयोध्यापुरी गौचरण बचत तथा ऋण सहकारी शिवनगर आकृति महिला तथा बचत ऋण रत्नगर पांडव महिला बचत ऋण सहकारी गर्दी त्रिगङ्गा बचत तथा ऋणभरतपुर र सुहरना मैला बचत तथा ऋण सहकारी पटयानी रहेका छन् पूर्णाकारको बजेट आउनुलाई चितोवनका निजी क्षेत्रले सकारात्मक मानेका छन् निजी क्षेत्रको प्रतिनिधित्व गर्ने ठूलो संस्था उद्योग वाणिज्य सङ्घ चितुवनले सार्वजनिक गरेको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ कृषि जलविद्युत र पूर्वाधार विकासलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष भएको सङ्घका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराले बताउनुभयो अघिल्ला सरकारहरूले आयातलाई राजस्व वृद्धि गर्ने माध्यमको रूपमा लिँदा उत्पादन मूलकको उद्योगहरू बनेका थिए उहाँले भन्नुभयो कमसेकम अहिलेको सरकारले उत्पादनलाई बढावा दिदै आयातलाई घटाउने योजना ल्याएको यो अर्को राम्रो पक्ष हो पचास प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव पार्ने कृषि क्षेत्रमा बजेट दोब्बर पारिनु पनि सकारात्मक पक्ष भएको उहाँको भनाइ विकास बजेटलाई साधारण खर्चभन्दा कम छुट्याउनु बजेटको कमजोर पक्ष रहेको अध्यक्ष डक्टर भट्टराईको भनाइ छ त्यस्तै चितवन उद्योग सङ्घका अध्यक्ष कृष्ण अधिकारीले कुन क्षेत्रमा के गर्ने स्पष्ट रूपमा बजेटमा समावेश गर्न सकेको भए थप प्रभावकारी हुने थियो भनी टिप्पणी गर्नुभयो तथापि राजनैतिक निर्णय समिति अधिकार क्षेत्रमा खुम्चेको सरकारले ल्याएको बजेट हेरेर सरकारलाई दोष दिने ठाउँ नरहेको उहाँको भनाइ छ क्षेत्रको बजेटलाई दोब्बर पारि बर्डफ्लूबाट प्रभावित किसानहरूलाई राहत दिन हत कोषेटले गरेको भन्दै पोल्ट्री व्यवसायहरूले खुशी व्यक्त गरेका छन् पोल्ट्री नै लक्षित गरेर कुनै ठोस कार्यक्रम नल्याएको प्रति उनीहरूको दुखेसो छ थैली अङ्कमा पचास प्रतिशतसम्म वृद्धि गरेको छ हरेक आर्थिक वर्षको अन्त्यमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने थैली अङ्क कार्य कायम गर्ने समितिको बैठकले आउँदो आर्थिक वर्षको लागि जग्गाको लिखितको थैली अङ्क निर्धारण गर्दछ समितिको दुई दिनको गृह थैली अङ्क निर्धारण गरिएको हो न्यूनतम प्रतिकटा दस प्रतिशतदेखि पचास प्रतिशतसम्म वृद्धि गरिएको बताइएको छ मालपद कार्य उपाध्यायले राजमार्ग र दाया बाया दायाँ बायाँ मिल्दो मिल्दोजुल्दो नभएको थैली रकमलाई वृद्धि गरी समान बनाइएको बताउनु भएको छ उता आन्तरिक राजस्व कार्यालय भरतपुर भरतपुरको एक्काइस करोड रुपियाँभन्दा बढी बक्यौता रहेको छ कतिपय ठुलो बक्यौता रहेका व्यवसायहरू सम्पर्कमा नरहेकाले असुली गर्न कठिनाई देखिएको कार्यालयले जनाएको छ मूल्य अभिवृद्धि करतर्फ सोह्र करोड 46,66,000 छी हजार रुपया बक्यौता रह पचास लाख रुपया भाग बड़ी बक्यौता भैया एक दर्जन व्यवसायी संपर्क बीन संायजे था बैंक को, को लिलामी लीलामी में ठूल बक्यौता रहता कई व्यवसायी को मृत्यु भईस सब फरार सन्न उन्हीं को आयकर तर्फ समेत ठूल रकम बक्यौता रहें कार्यालय जना सैनिस्मृति बहुमुखी क्याम्पस रत्नगरले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणिक प्रमाणपत्र QAA सर्टिफिकेट प्राप्त गरेको छ स्थापनाको तेत्तिस वर्षमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको शहीद स्मृति बहुमुखी क्याम्पसले सोमबार सरकारवालालाई बोलाएर खुसियाली मनाएको छ विश्वविद्यालय अनुदान आयोगले क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर विकास गर्दै संस्था सञ्चालनको प्रणालीमा आमूल परिवर्तन गरे बापत क्युएए सर्टिफिकेट प्राप्त गरेको थियो नेपालमा आठवटा सामुदायिक क्याम्पसले मात्र QAA सर्टिफिकेट प्राप्त गरेका छन् चितवनमा बालकुमारी कलेज नानगढ र सैद स्मृति बहुमुखी क्याम्पस चितवनले मात्रै यो सर्टिफिकेट प्राप्त गरेका छन् सर्टिफिकेटसँगै विश्वविद्यालय अनुदान आयोगबाट विभिन्न शीर्षकमा तिन करोड पैँतालिस लाख रुपियाँ क्याम्पसलाई प्राप्त भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो क्युएए सर्टिफिकेट प्राप्त गरेपछि क्याम्पसबाट उत्तीर्ण विद्यार्थी अब अन्तर्राष्ट्रिय बजारमा समेत मान्यता पाउने क्याम्पस प्रमुख गोकर्ण बताउनु भयो दुई हजार सैतिस सालमा नेपालका तेस्रोमा स्नातक स्तर हुँदै आएको छ गुणस्तरिकेट प्राप्त गरेको अवसरमा सोमबार आयोजित बधाई तथा शुभकामना आदान कार्यक्रममा सरकार वालाहरूले शिक्षाको विकासमा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिएका थिए कार्यक्रमका प्रमुख अतिथि पब्लिक क्याम्पस केन्द्रीय अध्यक्ष डाक्टर ईश्वर गौतम ने क्यूए सर्टिफिकेट गौरव को विषयभ जिल्ला कृषि विकास कार्यालयले पूर्वी चितवनमा कृषकको धानमा गबारो रोगले पारेको प्रभावको प्रत्यक्ष गरेको छ कार्यालयका बाली संरक्षण अधिकार कमलनाथ वाग्लेको नेतृत्वमा गएको टोलीले पूर्वी चितवनका र र रह भण्डारा गाविसका किसानको खेतमा पुगेर प्रत्यक्ष अनुगमन गरेको हो अनुगमनका क्रममा धेरै ठाउँमा गबारोको समस्या देखिएको र केही ठाउँमा उपचार भइसकेको पाइएको बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले बताउनु भयो रूपको गोबोमा आक्रमण गर्ने गर्दछ रोग देखिए पनि आँती हाल्नुपर्ने अवस्था नरहेको कृषि विकास कार्यालयले जनाएको छ रोग देखिएपछि कृषकले कृषि विज्ञको सल्लाह बिना औषधि उपचार गर्दा समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो परालको उचित व्यवस्थापन नहुँदा पनि गबारुले पटक पटक आक्रमण गर्ने गरेको वाग्लेको भनाइ छ खेतमा थुपारेको परालमा पुतली बसेर फुल पार्ने र त्यही फुल वृद्धि विकास भई धानलाई असर गर्ने उहाँले बताउनुभयो असारमा भिजेको पराल कृषकहरूले खेतमय मल बनाउन छाड्ने गरेका छन् अनुगमन टोलीले भण्डाराको गण्डलीमा के कृषकहरूलाई केही ठाउँमा भेला गराएर रो। गब्बारो रोग र रोगबाट बस्ने तरिका तथा रोग, रोग लागिसकेपछि प्रयोग गर्ने औषधिका बारेमा जानकारी गराएको थियो गब्बारो लागिसकेपछि एकपटक लगाएको पानी जमाइरहन नहुने कृषि विज्ञहरूको सल्लाहअनुसार मात्र औषधिको प्रयोग गर्न कृषि विज्ञहरूले सुझाव दिएका छन् सवारी दुर्घटना बढिरहेको हुँदा ट्राफिक प्रहरीको माग गर्दै माडीका स्थानीयले सोमबार दुई घन्टा चक्काजाम गरेका छन् दिउँसो बाह्र बजे सुरु भएको चक्काजाम दुई बजेसम्म भएको थियो माडीमा चक्काजाम भएपछि यात्रुहरू केही बेर समस्यामा परेका थिए आइतबार भरतपुरबाट बगैँतर्फ गइरहेको ग एक अडतिस नम्बरको बस माडीको बगोडा गाविसमा दुर्घटना भएको थियो सो दुर्घटनालाई लिएर माडीवासी आन्दोलित बनेका हुन् एकतिसजना घाइते भएको सो दुर्घटना चालकको लापरवाही भएको स्थानीले आरोप लगाएका छन् सड़क कालोपत्री भएसँगै दुर्घटना बढेकाले माडी क्षेत्रमा ट्राफिक प्रहरीको आवश्यकता रहेको उनीहरूको भनाइ छ माडीवासीले माडी क्षेत्रमा चल्ने स्नुपर्ने यात्रुलाई छतमा राख्न नपाइने गाडीको संख्या बढाउनु पर्ने लगायतका माग प्रशासन समक्ष राखेका छन् आफ्ना मागको सुनवाई नभएमा अध्यक्ष लागु औषध प्रयोग नियन्त्रणका लागि अभिभावकहरूमा जनचेतनाको अभाव रहेको एक कार्यक्रमका सहभागीहरूले औँल्याएका छन् सामुदायिक सेवा केन्द्र नानगढले सोमबार नानगढमा आयोजना गरेको लागु पदार्थ तथा दुर्वेसनवृद्ध अभिभावक का सचेतना कार्यक्रममा बोल्ने सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् पछिल्लो समय चितवन नेपालमै लागु पदार्थको प्रयोगकर्ता बढ्दै गएकाले नियन्त्रणका लागि लागु औषधको दुर्वेसनीमा फँसेका व्यक्तिको घर गएर काउन्सिलिङको व्यवस्था गर्नु आजको आवश्यकता रहेको चितोवन जिला अदालत दुई हजार उन्सत्तरी सत्तरी में चौसठी प्रतिशत मुद्दा फर्सिट गर्न सफल चालू आर्थिक वर्ष में चार सय सत्तालीस मुद्दा दर्ता थे जिसमदे एक हजार पांच सौ छियासी मुद्दा फर्चौट भैया आठ सौ एकसठी वर्ष पुराना मुद्दा छेन यह वर्ष चौसठी दशमलव आठ एक प्रतिशत मुद्दा फर्चौट भैया तस्त फैसला कार्यान्वयन निवेदन पड़ेगा जिसमदे एक सौ बाह नि निवेदन को कार्यान्वयन होना एक चालीस निवेदन बांकी तिहत्तर प्रतिशत निवेदन भाई को हो यू आर्थिक वर्ष में ठूला मुद्दा समेत फैसला भे ढेगनीदेवी महत्व को बोक्सी आरोप में हत्या डाक्टर भक्तमान श्रेष्ठ अपहरण कांडिव पौड़ हत्या प्रकरण का मुद्दा फैसला भयपालिक पंचवर्षीय रणनीति के योजना में आधारित कार्योजना अनुसार मुद्दा प्रक्ष को काम भारत अदालत श्रेष्ठदार दीनबंधु बराल बताने परिवर्तित जीवनशैली बदलिँदो खानपान र शारीरिक व्यायामको अभावले महिलाहरूमा स्तन क्यान्सरको रोग भयावह बन्दै गएको कार्यक्रमका सरकारवालाहरूले बताएका छन् ओडा समिति कार्यालय भनपा दुईले सोमबार क्षेत्रपुरमा आयोजना गरेको स्तन क्यान्सर का सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रममा बोल्ने स्वास्थ्य कर्मीहरूले स्तन क्यान्सर डरलाग्दो रूपमा देखेको बताएका छन् जनचेतनाको कमीका कारण नेपालमा महिलाको स्वास्थ्यमा निकै समस्या देखेको उनीहरूको बुझाइ छ कार्यक्रममा बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विभागका प्रमुख डाक्टर किशोर प्रधान ज में खुले स्वास्थ्य संबंधी समस्या राख न सी महिला में कतिपय रोग जटिलता बढ़ रख् बिरामी कैंसर को अंतिम अवस्थ में पगे मिरामीचार अस्पताल पुग्ना उपचारमा थप समस्या थपेको उहाँको बुझाइ छ पाठ्यघरको मुख क्यान्सर पछि नेपाली महिलाहरूमा सबभन्दा बढी देखिने स्तन क्यान्सर हो बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा दैनिक तिन सय बिरामी आउने गरेको उहाँले बताउनुभयो जसमध्ये चार पाँचजना बिरामीहरू स्तन क्यान्सरका बिरामी रहने गरेका छन् वार्षिक तीन हजार चितवनमा क्यान्सरका रोगीहरू थपिँदै गएको उहाँले जानकारी दिनुभयो अनुशिक्षण कार्यक्रममा क्यान्सर अस्पतालका क्यान्सर रोकथाम विभागका नर्स अफिसर सीता परियारले स्तन क्यान्सर र प्रशिक्षण तरिकाका बारेमा जानकारी गराउनु भएको थियो शारदा स्मृति पुरस्कारबाट चितवनका प्रगतिवादी साहित्यकार पोषराज पौडेल पुरस्कृत हुनुभएको छ पौडेलाई सोमबार भरतपुरमा कदरपत्र दोसला र हजार राशिको पुरस्कार प्रदान गरियो एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंशितवन र शारदा स्मृति प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा डेलीराम धनसरा पौडेल प्रतिभा पुरस्कारबाट चितुवनकी श्रेष्ठा सरिता तिवारी सम्मानित हुनुभएको छ अब पालो अर्पण आवासको, अर्पण आवासमा हाम्रो प्रश्न छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति तपाईँको प्रतिक्रिया के छ ए चित्त बुझाउने बाटो बी कार्यान्वयनमा शङ्का र सी पुरानालाई निरन्तरता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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन विषय काठमाडौँ सडक खण्डको साथमा छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस ट्राफिक खबरसंगे हम स्थानीय समाचार को अंत्य में छोठा में कई घटना दुर्घटना घटे अवजनिक चाशो का विषय में कई कार्यक्रम को आयोजना भीला जानकारी कर जानकारी करोन नंबर हो शून्य छप्पन पांच तिरसठी दुई सौ पच्चीस पांच तिरसठी तीन सौ तीस फैक्स नंबर शून्य छप्पन्न पांच तिरसठी तीन सौ एक तीस हो रेडियर अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियोआरफोनसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोफोन डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात नमस्कार। अर्पण स्थानीय समाचार को साथ में एटीच्यूड मल्टीलर्निंगडेमी मैथ साइंस रेस्ट